यसरी गरासको संहार भयो भनौँ उद्धार भयो त्यसपछि त्यसका जेल खानाबाट सम्पूर्ण नरेशहरूलाई मुक्ति दियो सबले आएर भगवान श्रीकृष्णका चरण कलमा कमलमा शिर झुकाएर नमस्कार गरे कृष्ण वासुदेवाय हरे परमात्मले प्रणत क्लेशनाय गोविन्दाय नमो नमो भनेर यो श्लोक गरासन्दका जेलखानाबाट मुक्त भएका नरेशहरूले भनेको श्लोक हो एकजना महान विभूति हाम्रो छिमेकी राष्ट्रका पण्डित मदन मोहन मालवीयजी जसले काशी हिन्दू विश्वविद्यालय बनाउनु भएको छ जहाँबाट स्नातक बनेका धेरै नेपाल आमाका सन्ततिहरू पाइन्छन् अहिले पनि त्यो महान विश्वविद्यालयको स्थापना गर्ने पण्डित मदन मोहन मालवीयजी जहाँ गए पनि चाहे त्यो राजनैतिक सभा होस् चाहे त्यो सामाजिक सभा होस् चाहे त्यो धार्मिक सभा होस् यो श्लोक नभनिकन उहाँको बोलने क्रम कहिल्यै सुरु हुँदैन थियो कृष्ण आय वासुदेवाय हरे परमात्म नै प्रणत क्ले गोविन्दय नमओ नम यस प्रकारले उनीहरूले आएर भगवानका चरण कमलमा वन्दन गरे हामीले के सेवा गर्नु पर्यो प्रभु भनेर उनीहरूले निवेदन गरे भगवानले आज्ञा भो हे नरेशहरू हो धर्मरा धर्म रक्षाको लागि राजस्व यज्ञको आयोजन हुन लागिराखेको बेला छ त्यसमा जो बन्दछ आफ्नो तर्फबाट सकेसम्म जुक्ति लगाएर सहयोग पुर्याउनु तिनीहरूले सबैले सिर्जुका र प्रभुका चरणमा स्वीकृति जनाए र त्यसपछि आफ्नो गन्तव्यतिर लागे त्यसपछि धर्मराज ज्योतिष्ठको राजस्व यज्ञका लागि अब तयारीहरू चल्न लाग्छन् एउटा ठुलो सभा बस्यो कसरी गर्ने त यो राहस यज्ञ सम्पन्न भन्दाखेरि सबभन्दा पहिला निमन्त्रण पत्र सबसँग व्यवस्थित तरिकाले पुग्नु पर्यो भन्ने कुरा उठ प्रभु हुनुहुन्थ्यो बीचमा, धौम्य ऋषि पाण्डवहरूका कुल गुरू उहाँ पनि हुनुहुन्थ्यो अरू वरिष्ठ व्यक्तिहरू सबै पाण्डवहरूले आदर गरेका व्यक्तिहरू सबसँग उपस्थित थिए र त्यो सभामा सल्लाह आउँदै जाँदाखेरि कुरा आयो सबभन्दा पहिला निम्तो कसैले शिकायत गर्न नपाउन् कुनै जातिलाई कुनै वर्णलाई कुनै वर्गलाई कसैलाई निमन्त्रण पुगेन भन्ने स्थितिको अनुभूति कसैले गर्नु नपरोस् त्यसरी निमन्त्रण जाओस् भन्ने कुराहरू भए धर्मराज दृष्टिले त्यो व्यवस्था हुनु <coughs> गर्ने हुनुभयो सिर्जकाएर स्वीकार गर्नुभयो त्यसपछि अब आमन्त्रण गर्ने क्रममा सल्लाह हुँदै जाँदा कसैलाई नछुटाइकन गर्ने भन्ने कुरा उठ्दाखेरि अनि ती पत्रालाई चाहिँ के गर्नु यी कौरवलाई चाहिँ त जहिले पनि खालि अर्कै अर्कै के के स्वतन्त्र छन् भगवानले भन्नुभयो तिनलाई पनि आदरपूर्वक बनाउनु भन्ने सल्लाह बक्स्यो महाराज धुतुराष्ट्रका सु दुर्योधनादि सयजना पुत्रहरू बिदुरजी वैष्णपितामह द्रोणाचार्य कृपाचार्य अश्वत्थमा कोही नछुटुन् कौरवका पनि आफ्नै बन्धुजन हुन् भनेर आउन् हेरुन् सब रमाइलो गरुन् उत्साहसित भाग लिउन् सबैलाई सादर निमन्त्रण दिने भन्ने सल्लाह बक्स्यो भगवान्ले धर्मराज दृष्टिले त्यही गर्ने हुनुभयो र त्यसपछि अब ड्युटीहरू जिम्मेदारीहरू कसरी बाँट्ने भन्ने कुरा चलो सबभन्दा पहिला बाहिरबाट आएका अतिथिहरूलाई टाढा पहिले सबभन्दा पहिला पर्ने जुन मूल ढोका छ त्यहाँदेखि भित्र लिएर आउने काम सहदेवले गर्ने भित्र आएकाहरूलाई स्थानमा के के कुरा पुगे के के पुगेनन् भन्ने कुरा हेर्ने सहदेवले गर्ने अनि भित्र पुगिसकेका अतिथिहरूका लागि सेवा गर्ने पक्षमा अर्जुनले ध्यान दिने त्यसमा पनि राजर्षि रहेछन् अतिथिहरू भने विष्णुपितामाले हेर्ने ब्रह्मर्षि कोटिका रहेछन् भने द्रोणाचार्यले गर्ने इत्यादि कुराहरू सर सल्लाहमा परे र त्यही अनुसार जिम्मेदारीहरू सुम्पिँदै गए हुँदाहुँदा मुख्य यजमान मुख्य यजमान पत्नीको जिम्मेदारी धर्मराज ज्युतिष्ठलाई महारानी द्रौपदीलाई आयो उहाँहरू लग्न ग्रन्थीमा शुभ ग्रन्थीमा बाँधिएर बडु मङ्गलमय मुख्य यजमान मुख्य यजमान पत्नी भनेर भित्र यज्ञको हिस्सालाई हेर्ने हुनुभयो अनि यज्ञमा के सामग्री पुगे के पुगेनन् कसले हेर्ने त्यो जिम्मा कसलाई दिने भन्दा त्यो त विदुरजीलाई दिने महान भक्त हुनुहुन्छ उहाँ र उहाँले अति श्रद्धासाथ सम्हाल्नुहुन्छ आफ्नो भूमिका भनेर त्यो भयो व्यवस्था र त्यसपछि ड्युटीहरू बाँट्दै जाँदा ती बाहिरबाट जितेर ल्याएका दिग्विजय यात्रामा प्रभावित पारेर बडे बडे आएका भव्य ती ऐश्वर्यमय उपहारहरू चाहिँ राख्ने काम कसलाई दिने त्यो जिम्मा थन्क्याउने काम भन्दा त्यो त दुर्योधनलाई दिनुपर्छ कुरो राख दुर्योधनलाई कमसेकम पाण्डवहरूको वैभव गौरव उत्थानमुखी प्रगति त देखुन् आहा गरिसकेछन् पाण्डवहरूले थाहा त पाउन् त्यसले दुर्योधनलाई दिने भनेर दुर्योधनलाई दिने लाभ त्यसपछि अब कुरा आयो सबै जिम्मेदारी हुँदै हुँदै गएपछि दानाध्यक्षको जिम्मेदारी कसलाई दिने भन्दा त्यो त कर्णलाई दिने चाहेभन्दा बढ्ता दिन्छन् उदाहर मनका छन् सङ्कोच नराखिकन दिने त्यस्तो खुला हातवाला हुनुपर्छ खुला मनवाला दानवीर कर्णलाई त्यो अवसर दिने भन्ने कुरा भयो त्यसपछि अब भान्सेको कुरा आयो आए गएकाले चिताईभन्दा बढ्ता आनन्दसँग रमाइ रमाइ खान पाउन् त्यस्तो भान्सा व्यवस्था गरेर सबैलाई खुवाउने कसको जिम्मा दिने किनभने खुब खवैया पनि हुनु पर्यो त्यो खाने खुब बढिया जो आफै यति यति खान्छ त्यसले अलिकति धेरै कसैले माग्यो भने आँखा पारेर हेर्नु खोज्छ त्यस्तो मांशी राखेर के गर् एकदम मजाले आफू पनि बढिया खाने खाने मात्रै होइन त्यस्तै ते बलियो पनि चाहिन्छ चा। कहिलेकाहीँ ठुल्ठुला बोजा पनि आउँछ नि यहाँबाट वहाँ वहाँबाट वहाँ फुल चाहिँ उठाएर लैजाने होस् त्यस्तो चुनेर राख्नु पऱ्यो भन्दा कसलाई राख्ने त भन्दा भीमसेनलाई अहो भीमसेन त एकमनको हलुवा त बिहान खाजामै छट पार्दैन त्यस्तो होस् न खाने अनि के उठार यहाँबाट वहाँ बडे बडे भारी कुराहरू पनि फुलझै उठाएर लाग्छन् त्यस्तो क्षमता त भीमसेनमा छ भीमौ महानसाध्यक्ष त्यो जिम्बा उनीलाई दिइयोस् अनि होइन भीमसेन त फेरि पाण्डवपट्टिका भयो अलिक धेरै खर्च हुन्छ कि भनेर सङ्कच गर्न थाल्लान् कि बिचमा एउटा उताको पनि भइदियो राम्रो हुन्थ्यो कौर पक्षको पनि त्यस्तै तगडा गठिलो एकदम बढिया जोडी मिल्ने को होला त भन्दा दुःशासन उस्तै गठिलो उस्तै मजबुत केही कदम यताबाट अलिक सङ्कोचको कुरा हुन थालेको थियो भीमसेनबाट अनि दुशासन पनि साथमा भएपछि उनले खोप खोलेर बाँडिदिन्छन् सबै त्यस्तो गर्नु भन्ने कुरा चले त्यो सब व्यवस्था पनि भयो यत्तिकैमा भगवान् मुस्ट पुर्याउँदै भन्न थाल्नुभयो धर्मराज यत्रो महान् यज्ञ गर्नुभयो हजुरले गर्दै हुनुहुन्छ अनेकौँ भूमिकाहरू वितरण गरिए सबैलाई जिम्माहरू दिए मलाई के जिम्मा दिनुहुन्छ त यत्रो महान् यज्ञमा मेरो पनि त कोही भूमिका हुनुपर्छ हात जोडेर भन्नुभयो प्रभु हजुरको के भूमिका यी त सेवाका भूमिकाहरू नहुन् हजुरले सेवाको भूमिका कुनै निर्वाह गर्ने केही आवश्यकता छ र हजुर त सबैका सेव्य आराध्य हजुर त एक ठाउँमा विराजमान भएर सबैलाई दर्शन बक्सोस् प्रभु त्यति हजुरको हो होइन धर्मराज यत्रो महान यज्ञमा मैले यसै रहनु ठिक हुन्छ र म मान्दिनँ त्यो कुरा मेरो लागि पनि केही भूमिका मिल्नुपर्छ धर्मराजले हात जोडेर भन्नुभयो प्रभु हो यी त सानो भूमिका हुन् यी त तल्लो स्तरका सेवा हुन् यिनीहरू हजुरले त्यस्तो कुरा किन सोचेको भगवान होइन धर्मराज कुनै पनि भूमिका सानो हुँदैन यो लोकरक्षाको लागि आयोजित हुन लाग्यो धर्म रक्षाको लागि आयोजित ला हुन लाग्य यज्ञ हो यसमा त सानोभन्दा सानो भूमिका पनि महान हुन्छ यस्ता आयोजनाहरूमा भाँडा धस्काउनु पनि कम सौभाग्यको कुरा हुँदैन पत्तल साफ गर्नु पनि ढाल्नु पनि भोजन भाइ सफाइको काम गर्नु पनि कुनै सानो भूमिका होइन कर्म नै पूजा हुन्छ सम्झेदेखि त्यस कारणले सुझाउने काम पनि म गर्दैछु र त्यो भूमिका पनि म लिन्छु यसमा केही नभन्नुहोस् भनेर त्यसमा एउटा नायी भक्तको कथा आउँछ एउटा हजाम थियो बडा भक्त भगवानको सत्सङ्ग भनेपछि जहाँ पाइन्छ अमृत आन्द थियो त्यस्तो नायी भक्त त्यस्तो हजाम भक्त ती हजाम भक्तलाई सन्तहरू आए अब सत्सङ्ग हुन्छ प्रभु किर्तन सुन्न पाइन्छ भन्ने सुन्न पाइयो भने सम्पूर्ण जीवनको निधि पाइयो भने जस्तो लाग्थ्यो एक दिन सौभाग्यले उनको घरमा सन्तहरू आए हरिकथान थालो साङ साङ सायङकाल साँझ साँझ पखतिर एउटा राजा कहाँ अजामत गर्न जाने उनको ड्युटी थियो उनी त्यस दिन जान पाएनन् थोन्नेर बसेँ तो रात त्यत्तिकै बितौँ किर्तन किर्तनमै सत्सङ्ग सत्सङ्गमै बिलिन भएर भोलिपल्ट बिहान गएर मैले हिजो ठुलो त्रुटि गरेँ बडोबर बाद गरेँ म सेवामा आउनु पाइनँ भनेर पछुतो साथ उनी हाजिर भए राजा तर भगवानले आफ्नो भक्तको जागिर छिनिन्छ उनलाई अप्ठ्यारो दिनहरू आउँछन् भनेर स्वयं कृपा पूर्ण हृदयका भगवान श्री हरिले वात्सल्य पूर्ण भक्तवत्सल भगवानले ती नाउको रूप लिएर आफै स्वयं भगवान गएर हजामत गर्दैन भो ती राजाको उनलाई अवगाल पर्ला भनेर भक्तवत्सल भगवानको भोलिपल्ट बिहान पछुतो सात क्षमा माग्न गए राति त त्यतिकै भइगो जाने समय पनि रहेन बडो पछुतो थियो मनमा गए गएर सबभन्दा पहिला एकदम सिर झुकाएर प्रणाम गरेर रा राजालाई आफ्ना पछुताउको कारण सारा बताए आफूले अघिल्लो दिन गरेको भुलको कुरा क्षमा मागे होइन तिमी पागल त भएको छैनौ भाइ के कुरा गर्दैछौ यहाँ तिमी त आयौ हिजो आएर तिमीले यति राम्रो हजामत गर्यौ कि मैले जिन्दगीभर याद गर्ने गरी तिमीले अत्यन्त कोमल हातले बढाउ सफाई साथ अघिपछि कहिल्यै नभए न अनुभव नभएको सफाई मैले हिजो बेलुका अनुभव गरे तिमी आएर मलाई हजामत गरे बेला तिमी भन्छौ म आएकै थिइन म आउन पाइनँ क्षमा माग्छु यो के उल्टो कुरा गरे भाइ भनेर राजाले भन्दा अनि खेर ती नाई भगतलाई ती हजामत गर्ने भगतलाई हजाम भगतलाई भगवानको कृपा सम्झेर हृदय अत्यन्त द्रवित भयो आँखाभरि आँसु पारेर प्रभुलाई सम्झेई धन्य प्रभु हजुरलाई आफ्नो लाज सङ्कच सब केही रहेन मनमा भक्तको उद्धार भक्तको कल्याणको लागि हजुर यहाँसम्म गरिदिन सक्नुहुन्छ भनेर द्रवित हृदयले प्रभुको चरणमा कृतज्ञता आभार निवेदन गरे आफूले आप आफ्नो ड्युटी बिराएर हजुरलाई दुःख गर्नु पर्यो प्रसङ्ग छ उल्लेख गर्नु भएको थियो हरिनाय प्रभुजी आप आफ ऊची प्रेम सदा जुठे फल सब बहुविध स्वाद बताई, जुठे फल के खाए, बे प्रेम के बश पारतर क्यो प्रेम भोल गई ठा प्रभु भोल गई ठा सबसे से प्रेम धर्मराज युधिष्ठिर को राजाई को भूमिका फै खेलने निश्चय ऋषि महर्षि महात्मा जो भगवान, स्वर्णको झारीमा जलिएर उहाँहरूका चरण प्रसालित गर्नुहुन्थ्यो त्यो चरणको चरणोदक्षमा छर्किनुहुन्थ्यो आफ्ना पिताम्बरले उहाँहरूका पा पुछिदिनुहुन्थ्यो यस्तो सेवा गर्नुभयो त्यसपछि जहाँ जहाँ भोजन हुन्थे भोजनका व्यवस्थाहरू त्यहाँ त्यहाँ सरसफाइको सारा मार्गदर्शन नेतृत्व भगवानले गर्नुभयो यसरी धर्मराज्योतिषिरजीको राज श्रेज्ञ अत्यन्त मङ्गलमय रूपमा सम्पन्न हुन्छ पूर्णाहुति यज्ञान स्नान गर्दछन् सारा पाण्डवहरूले जमुनाजीमा गएर र त्यसपछि अग्र पूजा हुन्छ भगवान श्री कृष्णको भगवान कृष्णको अग्र पूजा हुन लाग्यो बेलामा शिशुपालि बस्या अरू अरु, अरु राजाहरू बस बस्या ठाउँमा शिशुपाल खास खुस खास खुस गर्न थालो प्रभुका बारेमा टिका टिप्पणीहरू गर्न थालो पाण्डवहरू अधीर प्रभु यो यत्र बढे बडे राजस्यहरूका बिचमा हामी सबैका बिचमा प्रभु श्रीद्वारकाधीशको यस प्रकारले यसले विभिन्न प्रकारका विभिन्न प्रकारका नराम्रा कुरा सोचेर आलोचनाका कुराहरू मुखबाट निकालिराखेका छ अरू कोही कोही पनि कुनै कुरामा अल्झिया छैनन् यो चाहिँ हेर शिशुपालको हालत हामी यसको समन गर्छौँ आज्ञा होस् भन्न थालेँ पाण्डवहरू असह्य भएर भगवानले आज्ञा हो हेर केही नगर पाण्डव चुपचाप लाग किनभने यसकै आमालाई मैले आश्वासन दिएको सयवटासम्म जतिसुकै अनर्गल बोली बोलोस् यसले म त्यसलाई सबै सहन गर्छु किनभने म गएको थिएँ जब यो सानो थियो आमाको काखमा यसलाई ज्योतिषीहरूले भवितव्य बताएका थिए शिशुपाल जन्मिँदाखेरि तिनवटा आँखा चारवटा हात भएर आएको थियो यसका यी अतिरिक्त कुराहरू तेस्रो आँखो अर्खेला दुईवटा हात जसका काखा गएको बेला झर्छन् यसका त्यसैबाट यसको मरण हुन्छ